एउटा भन्न त यो भाग्यमा आँसु नहोस् भनियो भन्न त यो भाग्यमा आँसु नहोस् भनियो त्यही लेख्यो भावीले जे नलेखोस भनियो आमाले भन्नुहुन्थ्यो श्रृङ्गार गर्न सिक नानी आमाले भन्नुहुन्थ्यो श्रृङ्गार गर्न सिख नानी हेर्नेले रूप योवन होइन मन हेरोस् भनियो त्यही लेख्यो भावीले जे नलख्योस् भनियो ऊ आएर ओठबाट मुस्कान खोसेर लग्यो ऊ आएर ओठबाट मुस्कान खोसेर लग्यो जे थियो त्यही नै लग्यो लैजाओस् भनियो त्यही लेख्यो भावीले जे नलख्योस् भनियो घाउ लाग्दा त्यसैमाथि नुन छर्के आफन्तले घाउ लाग्दा त्यसैमाथि नुन छर्के आफन्तले तिनकै घाउमा मलहम बन्न सकियोस् भनियो त्यही लेख्यो भावीले जे नलैखोस् भनियो हात काटिएर खुट्टा भाँचिएर रोकिँदैन यात्रा हात काटिएर खुट्टा भाँचिएर रोकिँदैन यात्रा आमाको हात यो शिरबाट नहटोस् भनियो भन्न त यो भाग्यमा आँसु नहोस् भनियो केही लेख्यो भावीले जे नलैखोस् भनियो कोल्वी नगरपालिका आठ स्थायी निवास भाइ अहिले काँडागारी काठमाण्डौमा बस्दै आउनुभएकी गजलकार विनिता कार्कीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि उपस्थति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी मनोज विष्ट र मच्युत घिमिरे बुलबुल उपस्थित भएका छौ शुभ सन्ध्या शुभ समय सुबसंबस, शुभ सुबस, पल शुभ क्षेण शुभरात्रि उज्यालो रेडियो नेटोको रात्रिपति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले बुलबुलको सुरुवात गरेँ विनिता कार्की उहाँसँगको कुराकानी र उहाँका गजलहरू लिएर आइपुगेको छु तपाईँलाई स्वागत छ तपाईँको गजल बुलबुलमा पढेको धेरै भयो यो बीचमा हामी एकपटक भेट्यौँ पनि उज्यालो फल्चामा मैले तपाईँलाई पाहुनाको रूपमा लिएर आउँदाखेरि तर गजल में बस छलफल करने रहर थी बुलबुल में धीरे पछाड़ी आज छलफल को श्रृंखला छलफल को यह क्रम प्रसारण कर गजल को बंद म पुरा समय तब को एकदम ठूल प्रशंसक में विभिन्न अंतराष्ट्रीय सेमिनार सम्मेलन में एटा युवा को तरफ बाद प्रतिनिधित्व करें असाध रा तपेक् प्रस्तुति मैं यूट्यूब हेन पा थे प्रशंसक पा थे यीच में गजल बिर्स गए मैं चिंजान गजल क्या लेखना ऐसी बच्चे बाई हजार अड़सठी साल में एटा गजल संग्रह मैं तो धीरे ठाकुर छोटा आए संग्रह आगमन गजल संग्रह दु हजार अड़सठी सहित तीन गते विमोचन करा थे बारह में साहित्यिक महौल तस्तो त्यो दिदीले लिराइदिने पत्रिकाहरू मनोकामना पत्रिका हुन्थ्यो त्यो बेला त्यसमा पढेर चाहिँ ए गजल भनेको चाहिँ यस्तो हुँदो रहेछ भनेर मैले सिकेको त्यहाँबाट अनि लेख्न थालेँ लेखेपछि मेरो साथीहरूलाई सुनाउँथेँ लेखेर अनि ठुलो भएपछि चाहिँ म एउटा पुस्तक निकाल्छु गजलको भन्ने एउटा सपना थियो त्यो चाहिँ मैले उन्नाइस वर्षको उमेरमा दुई हजार अडसट्ठीमा पुरा अब अहिले आएर त्यो गजलसँग हेर्दाखेरि आफैलाई हाँसो चाहिँ लाग्छ मैले कस्तो खाले गजल लेखेछु भनेर तर जीवन भनेको सिकायौँ सिक्दै आएर मलाई त्यो पुरानो गजलपट्टि चाहिँ हाँसो उठ्नु स्वाभाविक पनि हो र लेख्ने क्रम अझै पनि निरन्तर छ बिचमा चाहिँ हजुरले भन्नुभयो जस्तो अलिकति यो एक्टिभिजम अनि युवा सशक्तिकरणमा लागेपछि चाहिँ बिचमा अलिकति ग्याप भएको थियो लेख्नलाई फेरि पछिल्लो समय चाहिँ होइन म मा लेख्ने मान्छे हो लेख्नुपर्छ भनेर झकझकेको छु र लेख्न फेरि निरन्तरता दिएको छु तपाईँले लेख्न छोड्नुहुन्न आजको बुलबुलले पक्कै झन् लगाउँछ भने मलाई लाग्छ अर्को एउटा कुनै गजल पहिला बाब त्यसपछि अनि हामी कुराकानी गर्छौँ हुन्छ एउटा सहर छ सधैँ उत्सव छ सधैँ बहार छ एउटा सहर छ सधैँ उत्सव छ सधैँ बहार छ अर्को गाउँ छ जहाँ मलामीको पनि हाहाकार छ मलाई ताकेको ढुङ्गा खसेर घाइते भएछ दुश्मन मलाई ताकेको ढुङ्गा खसेर घाइते भएछ दुश्मन मलाई ताकेको ढुङ्गा खसेर घाइते भएछ दुस्मन विचरा एक्लै रहेछ अस्पताल लैजाने विचार छ ही घाटस त्यही घाटसम्म त पुग्न लेखेको रहेछ आखिर त्यही घाटसम्म त पुग्न लेखेको रहेछ जसले जिन्दगीभर भनिरह्यो व्यस्त छु हतार छ यो लडाईँमा तिमी जिते पनि हार्छौ हारे पनि हार्छौ यो लड़ाईमा तिमी जिते पनि हार्छौ हारे पनि हार्छौ यो लड़ाईमा तिमी जिते पनि हार्छौ हारे पनि हार्छौ म फूल बोकेर आएको छु तिमीसँग तरवार छ तिमीले जलायौ अब आफ्नालाई पालो देऊ गजलको अन्तिम शेरमा छु म एउटा शहर छ सधैं उत्सव छ सधैं बहार छ अर्को गाउँ छ जहाँ मलामीको पनि हाहाकार छ सधैं तिमीले जलायौ अब आफनालाई पालो देऊ एउटा मान्छे अन्तिम पटक जल्नलाई तयार छ मैले विनिताको बारेमा केही कुरा जोड्नुपर्छ उहाँ अहिले एनजिओ फेडरेशन अफ नेपाल गैर सरकारी संस्था महासंघको सूचना अधिकृतको रूपमा पनि कार्यरत हुनुहुन्छ योभन्दा अगाडि पनि एउटा युवा सम्बन्धी संस्थामै काम गर्नुभएको छ उहाँले र यस्तो खालको अनुभवहरू युवाकै क्षेत्रमा बढी सक्रिय भएर पनि लाग्नु भएको छ विभिन्न अन्तर्राष्ट्रिय सेमिनारहरूमा गएको त भनेँ मैले कतिले त थाहा पाउनु भएको छैन होला बिनितालाई पहिलोचोटि पनि सुन्दै हुनुहुन्छ होला एक दुईवटा सेमिनारको अनुभवहरू अलिकति भन्न मिल्छ हजुर मे म अहिले गैर सरकारी संस्था महासङ्घमा सूचना अधिकृतको रूपमा कार्य गरिरहेको चाहिँ एउटा भयो अर्को चाहिँ मेरो आफ्नै ट्वेन्टी युथ फोर्स नेपाल भन्ने संस्था छ जुन चाहिँ हामीले दुई हजार सोह्रमा फर्म गरेका थियौँ जसमा चाहिँ आ, लगभग 11 एघारवटा देशका युवाहरू थियौँ र त्यो अहिले हामी सातवटा कन्ट्रीमा चाहिँ एक्टिभ छौँ त्यो अभियानलाई लिएर जसले चाहिँ दिगो विकासका लक्ष्यहरूलाई स्थानीयकरण गर्न त्यसमा युवाहरूको संलग्नता बढाउनको लागि काम गर्छ र त्यसैको सिलसिलामा चाहिँ म मेरो गाउँदेखि अहिलेसम्मको अनुभव मेरो सिकाइ मैले युवा सशक्तिकरणमा गरिरहेको कामहरूलाई लिएर चाहिँ विभिन्न देशहरूमा पुग्ने अवसर पाएको थिएँ संयुक्त राष्ट्रसङ्घको हेडक्वार्टर न्युयोर्कदेखि लिएर साउथ एसियन कन्ट्रिजहरू जस्तै युएई भयो हजुरको मलेसिया ब्याङ्कक मात्रै धेरै टाइम अनि जापान साउथ कोरिया लगायतका विभिन्न देशहरूमा चाहिँ पुग्ने अवसर मिलेको छ त्यो अवसर तपाईँलाई काठमाडौँ आइसकेपछि मिल्यो कि बाह्रमा हुँदैखेरिबाट मिल्यो त्यो चाहिँ काठमाडौँ आइसकेपछि नै हो बाह्रमा मैले खासमा एसएलसी मात्र दिएँ त्यसपछि मेरो प्लस टू र स्नातक हेटौँडामा भयो अनि स्नातक कर टप सेवेन डिवेडर राष्ट्रीय वाद विवाद प्रतिताजन प्लस में साउथ एशिया कम्युनिकेसन्स सा नाम को संस्था ने तेको विजेता भैसके सं ने मैं काम कोफर करना ती को मैं चाहे मस्टर्स को आमीस तबृत्व क्षमता लाई ऐ बाचान गयो बैचलर पढ़ा तर क्षमता तो अलि सान आंकछा देखि चाहे भाग लिंथ भक्ति कला में जिला में म कोसो हो अनि त्यस्तै गरेपछि छ कक्षादेखिबाट वाद विवाद वक्तृत्व कलाहरूमा भाग लिन थाल्नुभयो त्यो अब म अलिअलि अझै ज्वरोमा जान खोजेँ छ कक्षामा गएर तपाईँलाई त्यो त्यसमा म लायक छु अथवा म भाग लिनुपर्छ भन्ने जगाउने कुनै टिचर हुनुहुन्थ्यो कि आफै जाग्नुभयो पहिलेबाट तपाईँ अलिकति एकदम बोल्ने खालको हुनुहुन्थ्यो हजुर बच्चेदेखि चाहिँ बोल्ने हामी स्कुल जानुभन्दा अगाडि शिशु केन्द्र पढ्थ्यौँ त्यो प्लान इन्टरनेसनलले चाहिँ सहयोग गरेको कार्यक्रम थियो त्यहाँ पनि म एकदमै बोल्ने अरूलाई सिकाउने पढाउने त्यो म बोलेको देखेर चाहिँ सारे बाँटी छ यो भन्नुहुन्थ्यो सबैले अनि स्कूल गइसकेपछि छ क छियामा पुग्दाखेरि चाहिँ सरसफाइमा युवाको भूमिका शीर्षकको चाहिँ वक्तृत्वकला भयो मलाई कसैले पनि त्यसरी मोटिभेट चाहिँ गर्नुभएको होइन तर आफूले चाहिँ होइन मैले लिनुपर्छ लिनुपर्छ भन्ने भयो साथीहरूले नि तँ जतिको मान्छे लिनुपर्छ भनेर त्यो सोचि उसकाएँ भाग लिए रए ती कोसोन हरेक कारक्रम में चाहे सहभागी जिला में होने कोई वक्तृत्व कला में सरावने विनता कार्यक्रम से हिंसर लाने कर स्वतंत्रता एटा फ्रिडम दू र पखेटा उड़न पाए काटिन् रहा जो लरु कुलदेवता रिसाए फका सकु बरू कुलदेवता रिशाए फका सकु छाव घर नपठाओ आम फर्क न आ मेरो जस्तो मन बनाउन यो जुनी काफी छैन मेरो जस्तो मन बनाउन यो जुनी काफी छैन तिम्रो जस्तो हैसियत केही दिनमा बनाउन सक्छु छाउ घर नपठावामा फर्केर नआउन सक्छु मेरो समीप नआउनु तिमी आँखा नजुदाउनु मेरो समीप नआउनु तिमी आँखा नजुदाउनु पुरानै गल्ती गरेर फेरि मन पराउन सक्छु छाउ घर नपठाउमा फर्केर नआउन सक्छु दृष्टिविहीन हुनुमा पनि बडो गर्व छ मलाई दृष्टिविहीन हुनुमा पनि बडो गर्व छ मलाई आँखा हुनेलाई अन्धकारमा बाटो देखाउन सक्छु छाउ गर्न पठावामा फर्केर नआउन सक्छु जाबो काँटी भनेर नहेप प्लास्टिक जस्ता मान्छे जाबो काँटी भनेर नहेपए प्लास्टिक जस्ता मान्छे मैले चाहे भने मात्रै तिम्रो सपथोक जलाउन सक्छु बरू कुलदेवतारी रिसाए भने फकाउन सक्छु छाउ गर्न पठावामा फर्केर नआउन सक्छु कति राम्रो गजल विनिता कार्कीको का गजल आज हामी विनिता कार्कीसँग छौँ बुलबुलमा बाह्र कोलहोी नगरपालिका आठ उहाँको घर अहिले काठमाडौँ काँडाघारी बस्नुहुन्छ र गैशसम्मसंघमा सूचना अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ विनिताले विभिन्न अन्तर्राष्ट्रिय सेमिनारहरूमा कसरी भाग लिनुभयो जस्ता विषयका कुराकानी हामीले गर्यौँ मैले भर्खरै पढेको गजल पनि कस्तो मन छोयो मलाई विनिताजी कहिले लेख्नुभएको यो भर्खर भर्खरै लेखिएको काव्य मुसाएरमा यो असार चौध गते मेरो भाषण थियो मैले हजुरलाई पनि निमन्त्रण आउन सकिनँ दुर्भाग्यवर्श हजुर त्यसको लागि तयारी गर्दाखेरि चाहिँ लेखिएको गजल धेरै भएको छैन एक महिना जस्तो भयो होला तपाईँले अघि भन्नुभएको सन्दर्भलाई म अलिक कुराकानी पनि सँगसँगै तपाईँसँग लगेन भने यो कार्यक्रम गजलले मात्रै पुग्दैन जस्तो लाग्छ है साह्रै बाटी छ यो भनेर भन्नुहुन्थ्यो तपाईँलाई त्यो पाँच छ कक्षा छ कक्षाभन्दा मुनि हुँदैखेरि होइन त्यो बठ्याङलाई सदुपयोग र दुरुपयोग दुरुपयोग गर्यो भने मान्छे बिग्रन पनि सक्छ फेरि तर तपाईँले सदुपयोग गर्नुभयो कि के? त्यो केटाकेटी हुँदाखेरि साह्रै बाटी छ सा, बाटो छ भनेको मान्छेले त्यो सदुपयोग गर्न के सोच्नुपर्छ के गर्नुपर्छ जस्तो लाग्छ खासमा मान्छेलाई दुःखहरूले पनि सिकाउँदो रहेछ जस्तो लाग्छ अलिकति पारिवारिक कुरा जोड्न चाहे अभावमा बालापन बित्यो चाहनाहरू कति मारेर हुर्कियो चाडबाड आउँथ्यो दसैँमा नयाँ लुगा किन्ने भन्ने वातावरण हुन्थ्यो त्यो बेला साथीहरूले चाहिँ मलाई चाहिँ बाबाले यस्तो किनिदिनुहुन्छ पक्कै किन्ने भन्दाखेरि चाहिँ मैले आमालाई कहिले पनि घरमा गएर आमा मलाई चाहिँ यो दसैँमा यो लुगा किनिदिनु है भन्न सक्ने अवस्था कहिले पनि भएन र आमाले जहिले पनि मेरो दिमागमा भरिदिनु भएको कुरा चाहिँ के हुन्थ्यो भने त छोरी भएको कारणले बाबाले तिमीहरूलाई छोडेको त छोरा हुनुपर्थ्यो र यही द्वन्द्वबाट म हुर्केँ ए म छोरी भएको भएर पो बाबाले हामीलाई छोडेर हिँड्नु भएको म छोरा भइदिएको भएछ हामीलाई माया गर्नुहुन्थ्यो हाम्रा रहरहरू पुरा गरिदिनुहुन्थ्यो भनेपछि मैले पढ्नुपर्छ म राम्रो बन्नुपर्छ मैले आफ्नो क्षमता देखाउनुपर्छ मनमा च्यालेन्ज लिइरहनु हजुर त्यो मनमा त्यो इगो भइरह्यो आफूमा चाहिँ म राम्रो गर्नुपर्छ आमा र तपाईँ मात्रै हुर्कनु हुँदाखेरि तपाईँ कति वर्षको हुनुहुन्थ्यो म चार कक्षामा पढ्दाखेरि मेरो दुवै दिदीको विवाह भइसकेको थियो भनेपछि म त्यही आठ नौ वर्षको थिएँ त्यसपछि आमा तपाईँ मात्रै घरमा एसएलसी सम्म हजुर त्यसपछि त फेरि तपाईँ र आमा पनि छुटिनु पऱ्यो मतलब पढाइको सिलसिलामा अथवा कामको सिलसिलामा म यो सन्दर्भलाई फेरि जोड्छु कि त तपाईँको एउटा गजल सुनिहाल्नु मन लाग्यो हुन्छ पढ्न पाउनु र त पढाएर कमाउनुहुन्थ्यो पढ्न पाउनुभयो र त पढाएर कमाउनुहुन्थ्यो हाम्रो घर बाले हैन, दिदीले चलाउनुहुन्थ्यो मैले त मानेकै हुनी, आमाले पानी तताएर दिदा। मैले त मानेकै हुने आमाले पानी तताएर दिँदा मैले त मानेकै हुने आमाले पानी तताएर दिँदा भोको पेटले मान्दै मानेन माने त मनाउनुहुन्थ्यो बाकसमा आउन पो यसपालि चाडे आउनु भएछ बाकसमा आउन पुालि चाँडै आउनु भएछ नत्र त बा हरेक वर्ष दशैमा मात्रै आउनुहुन्थ्यो यसकारण पनि आमालाई यसकारण पनि आमालाई वृद्धाश्रम पठाउनुहुन्न आफूले भारी बोकेर मलाई स्कूल पठाउनुहुन्थ्यो दिलको भित्ता खाली देखेर दिल स्वयंले प्रश्न गर्यो गजलको अन्तिम शेरमा छु पढ्न पाउनुभयो र त पढाएर कमाउनु हुन्थ्यो हाम्रो घर त बुबाले होइन दिदीले चलाउनु हुन्थ्यो दिलको भित्ता खाली देखेर दिल स्वयंले प्रश्न गर्यो कहाँ गयो त्यो मान्छे जसलाई म भित्र सजाउनुहुन्थ्यो धन्यवाद तपाईँले गजल मात्रै लेख्नुहुन्छ कि अरू विधामा पनि कलम चलाउनुहुन्छ मुख्य त गजलमै हो कविता चाहिँ लेख्ने साहस नै आएन मलाई त्यो बाहेक कहिलेकाहीँ समसामयिक विषयमा लेखहरू चाहिँ लेख्ने गर्छु पत्रिकाहरूमा प्रकाशित पनि गर्नु भएको छ कस्ता खालका विषयहरू उठाउनुहुन्छ Uh, म कतै गएको छु कुनै भ्रमणमा गएको छु भने त्यहाँको सामाजिक आर्थिक पाटोहरूलाई समेटेर त्यहाँका कथाहरूलाई लिएर लेख्छु ले ले ले ले ले ले ले ले र अर्को कुरा चाहिँ देशकै समसामयिक विषयहरू युवासँग सम्बन्धित विषयहरूलाई चाहिँ उठान गरेर यो विषय चाहिँ यो विचार चाहिँ जानुपर्छ धेरै युवाहरूले बुझ्नुपर्छ सिक्नुपर्छ जस्तो लागेर त्यस्ता आलेखहरू चाहिँ प्रशस्तै छन् तपाईँले दुईवटा विषयमा स्नातकोत्तर गरिसक्नु भएको छ एउटा राजनीतिशास्त्र पोलिटिकल साइन्स र अर्को रिस्क म्यानेजमेन्ट क्राइसिस क्राइसिस म्यानेजमेन्ट होइन त्यसमा पनि गर्नुभएको छ अब पढाइ पुग्यो कि अझै गर्ने एउटा चाहिँ यो पब्लिक पोलिसीमा महसुस गर्ने रहर अझै छ र भएसम्म नामको अगाडि डाक्टर इलेक्सन पिएचडी त्यो सपना चाहिँ छ अब कति निरन्तरता दिन सक्छु चाहिँ थाहा छैन भनेपछि अझै काठमाडौँ बस्नुहुन्छ काठमाडौँ बस्ने भन्दा नि म फर्किन त गाउँ नै फर्किन चाहन्छु किनकि मलाई के लाग्छ भने हामी केन्द्रमा बसेर अथवा बसे देश बाहिर बसेर देश बनेन भनेर जति पनि आरोपहरू लगाउँछौँ हामीले चाहिँ के गरौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ गाउँमै गएर सानो स्तरमा भए पनि नगरपालिकालाई मात्रै भए पनि मैले नमुना नगरपालिका बनाउन सकेँ भने त्यहाँका शिक्षा स्वास्थ्य विकासका कार्यहरूलाई चाहिँ चुस्त दुरुस्त बनाउन सक्यो भने चाहिँ मेरो सफलता त्यहाँ हुन्छ र का म जस्ता युवाहरूले सात सय त्रिपन्नवटै निकायमा काम गर्ने हो भने देश भन्न समय लाग्दैन भन्ने चाहिँ मेरो मान्यता हो प्रधानमन्त्री नै बन्नुपर्छ भन्ने रहेन छ नि छैन छैन होइन पदको अहिलेसम्म हामी बिग्रेकै पदको मोहले गर्दा हो जहाँ पनि पदै खोज्ने नगरपालिकामै ना गएर पनि म मेरो नगरपालिकामा केही गर्न सक्छु जस्तो विनिता कार्कीलाई लाग्यो ला भने त्यस्तै सात सय त्रिपन्नवटा विनिता निस्कनु पर्यो आज आफ्नो आफ्नो नगरपालिका गाउँपालिकामा गएर प्रतिनिधित्व गरेर आफूले पढेको विषयलाई फेरि त्यहाँ एप्लाई गर्नु हजुर एकदमै मेरो मान्यता चाहिँ त्यो त्यसरी गयौँ भने देश भन्न समय लाग्दैन र मेरो सपना पनि त्यो कति मजाको तपाईँका गजलहरूमा मैले हेर्छु तपाईँले भोगेका कुराहरू तपाईँले देखेका कुराहरू तपाईँलाई अनुभूत गरेका कुराहरू प्रकट रूपमा आइरहेको हुन्छन् तपाईँका लेख्ने विषयहरू सामाजिक चुनौती सामाजिक सङ्घर्ष होइन अनि अलिकति अन्धविश्वास विरुद्ध जनचेतना जगाउने खालका कुराहरू यो बाहेक कहिलेकाहीँ प्रेम अलिकति रमाइलो हुन्छ नि युवा अवस्थाको रसिकताहरूमाथि कतिको लेख्नुहुन्छ अब गजले लेख्दाखेरि सेरहरू आउँछन् त्यस्तो कहिलेकाहीँ फेसबुक स्ट्याटसमा पनि रमाइलो गरेर मैले त्यो लेखिरहेको हुन्छु प्रेम जिन्दगीको अभिन्न पार्ट हो त्यसलाई मान्छेले बिर्सेर अगाडि बढ्न सक्दैन जस्तो लाग्छ तर प्रेम र विवाह नै केन्द्रमा राखेर पनि हेर्नु हुँदैन जस्तो पनि लाग्छ <laughs> म चाहिँ जबदेखि बुझ्ने भएँ तबदेखि के सोच्न थालेँ भने मेरो आमाले पढ्नु भएन तर विवाह गर्नुभयो हामीलाई हुर्काउनु भयो बढाउनु भयो मेरो बुबाले पनि पढ्नु भएन एउटा परिवार गृहस्थी चलाउनु भयो हामी एक्काइसौँ शताब्दीको युवा भएर पनि भोलि गृहिणी मात्रै गृहिणी भनेको होइन मैले गृहिणी मात्रै भएँ भने चाहिँ के चाहिँ भयो फरक हामीले पढ्न पाएको हामीले जुन एक्सपोजरहरू पाइरहेको छौँ दुनिया बुझ्ने जुन अवसर पाइरहेको छौँ भिन्नता के भयो त जस्तो लाग्छ त्यसैले प्रेम विवाह आफ्नो ठाउँमा छ त्यसलाई जिन्दगीका हुन्छ नि आफ्नो योजनाहरूसँगै लान सक्यो भने एकदमै राम्रो हुन्छ तर त्यसले गर्दा जिन्दगी धराशायी बनाउनु चाहिँ हुँदैन भन्ने मान्यतालाई अगाडि बढ्दै गएको छु त्यसैले प्रेम चाहिन्छ चा। तर प्रेम सबथोक चाहिँ होइन जिन्दगीलाई अगाडि बढाउनको लागि यो महिला एङ्गलबाट मात्रै हो कि पुरुष एङ्गलबाट सबै सबै एङ्गलबाट यदि प्रेममै रुम लिन थाल्यो मात्रै अगाडि ल्याएर तेर्स्याएर करियरलाई नरो प्रेम आफ्नो ठाउँमा छ प्रेम र करियर सँगसँगै गयो भने एउटा सुन्दर बिन्दुमा हामी पुग्छौँ जहाँ चाहिँ एकदमै सुख शान्ति र एउटा खुसियालीको जिन्दगी चाहिँ बिताउन सकिन्छ चा। तर प्रेमलाई मात्रै अगाडि लिएर गएपछि जुन अवरोधहरू आउँछ सङ्घर्षहरू आउँछ त्यहाँ पुगेर चुक्यौँ भने चाहिँ भएको प्रेम पनि सकिन्छ र त्यसरी चाहिँ कसैको प्रेम नसकियोस् जस्तो लाग्छ वक्तृत्व अथवा वाद विधामा अब्बल प्रतिभा विनिता कार्की सानै देखियो अब्बल जसको बोलीमा असाध्यै राम्रो फ्लुएन्सी छ फर एकदम एकदम का साथ बोल्नुभएको छ आफूले जे भन्नुभएको छ त्यो त्यसको लागि विषयवस्तुको अध्ययन पनि मनज्ञ गर्नुपर्छ होला है त्यो जति बढ्दै गयो अब उति ठुल्ठुला विषयहरूमा बोल्दै जाँदा त अझ बढी अध्ययन गर्दै जानुपर्ने हुन्छ नि हजुर आफूलाई एकदमै अपडेट चाहिँ राख्नुपर्छ चा, मैले पछिल्लो समय एउटा तालिम सञ्चालन गरिरहेको छ यसरी पब्लिक स्पिकिङमा कसरी राम्रोसँग बोल्ने प्रस्तुतिहरू कसरी दिने भनेर कुन ठाउँमा हुँदैछ त्यस्तो तालिम त्यो तालिम बसन्तपुरमा चाहिँ हामीले एउटा गेट नामको संस्था र ट्वेन्टी थर्टी युथ फोर्सको सहकारीमा सञ्चालन गरिरहेछौँ हरेक शनिबार अब तेस्रो ब्याच चलाउने तर्फेरमा छौँ र त्यो तालिममा चाहिँ धेरै युवाहरू चाहिँ त्यतिकै भड्किरहेका छन् र जुन तालिमहरू हामीले काठमाडौँमा सुन्छौँ एकदमै महँगो छ त्यसैले हामीले चाहिँ एकदमै सस्तोमा एक हजार चार हप्ताको तालिम प्याकेज चाहिँ प्रस्तुत गरिरहेको जुन चाहिँ धेरै युवामा आज उनीहरूले आफूलाई चाहिँ एउटा को लागि तयार गर्न सकुन् भनेर डिजाइन गरियो कतिजना मिलेर गर्दै हुनुहुन्छ हामी टिम छौँ चारजना संस्था संस्था त्यही मैले भने ट्वेन्टी थर्टी युथ फोर्स र गेट गर्ल्स इम्पावर्ड बाई ट्राभल नेपाल भन्ने छ प्रायः महिलाहरूलाई नाम चाहिँ त्यस्तो सुनिन्छ तर यो महिला पुरुष दुबैको लागि तपाईँले यो तालिम दिने क्षमता पनि आफूमा विकास गरिसक्नु भएको छ तपाईँ फर्केर कोल् नगरपालिकामा जानुभयो भने यो तालिम कति मान्छेको लागि लाभान्वित हुन सक्ला सोच्नु भएको छ एकदमै म गाउँ जान लागेको नै खासमा अहिलेसम्मका मेरा जति अनुभवहरू छन् सिकाइहरू छन् त्यो चाहिँ मेरा गाउँकै भाइ बहिनीहरूमा चाहिँ लगाउँ उनीहरूलाई चाहिँ धेरै विनिताहरू उत्पादन गर्न सकौँ मैले अथवा अझ क्षमतावान युवाहरू चाहिँ गाउँबाट निक्लिउन् भन्ने चाहिँ चाहना हो उनीहरूले पनि देश विदेश बुझुन् र फर्केर फेरि गाउँमै आएर चाहिँ विकासका कार्यमा योगदान दिउन् भन्ने सपना छ मेरो कति राम्रो सपना तपाईँको सपना पुरा होस् भन्ने कामनाका साथ अर्को एउटा गजल वाचन गर्न अनुरोध गरेँ ठिकै छ मलाई बिर्सिदिनु उपहारहरू जलाइदिनु ठिकै छ मलाई बिर्सिदिनु उपहारहरू जलाइदिनु सकिन्छ भने मुटु चाहिँ सकुशल फिर्ता पठाइदिनु मैले प्रेम सम्बन्धी होइन यो कहिलेकाहीँ आउँछ शेर्मा भनेको थिएँ मैले ठिकै छ मलाई बिर्सिदिनु उपहारहरू जलाइदिनु सकिन्छ भने मुटु चाहिँ सकुशल फिर्ता पठाइदिनु दुश्मन भए पनि माया लाग्छ बाँचिरहेको हेर्न मन छ दुश्मन भए पनि माया लाग्छ बाँचिरहेको हेर्न मन छ हृदयघात भएर मर्ला मेरो जीतको खबर नसुनाइदिनु सोधे कसैले कसको कारण यो देश यति पछाडी पर्यो सोधे कसैले कसको कारण यो देश यति पछाडि पर्यो केही नबोली लगेर उसलाई ऐन अगाडि उभ्याइदिनु बेला बेला आमा मुर्सा मेरो नामले बरबराउलीन् बेला बेला आमा मूर्छा परलिन मेरो नामले बरबरौलिन् तिम्रो सन्तान जिउँदैछ भनेर शालिगतिर देखाइदिनु होस नहुनेहरू यस्तै हुन्छन् अनौठो अनौठो हरकत गर्छन् ठिकै छ मलाई बिर्सिदिनु उपहारहरू जलाइदिनु सकिन्छ भने मुटु चाहिँ सकुशल फिर्ता पठाइदिनु होस नहुनेहरू यस्तै हुन्छन् अनौठो अनौठो हरकत गर्छन् बौलाहा भनेर यो सरकारलाई धरी घरी नजिस्काइदिनु धन्यवाद कहाँ प्रेम मात्रै रहेछ धेरै कुरा रहेछ नि गजलले धेरै कुरा बोक्नुपर्छ भनेर तपाईँले अडसठी सालमै गजल सङ्ग्रह निकाल्नु भएको रहेछ आगमन जबकि अहिले भन्दै हुनुहुन्छ त्यति म अझै सिक्दै रहेछु अहिले गजल हेर्दाखेरि राम्रो लेखेँ जस्तो लागेन भन्नुहुन्छ होइन अब अचेल चाहिँ फेरि गजल सङ्ग्रह निकाल्नलाई रहर लागिरहेको छैन अहिले तत्काल चाहिँ छैन अहिले चाहिँ अब यो डिजिटल मल्टिमिडियाको जमाना आयो गजल राम्रो छ भने चाहिँ युट्युबमा सोसियल मिडियाबाट राख्न पाइन्छ त्यसैले सङ्ग्रह नै निकाली हलाउँ जस्तो लागेको छैन तर राम्रो लेख्न सकियो भने भोलि त्यस्तो अवस्था पनि आउला तपाईँले गजल पनि कहिलेकाहीँ सिकाउनु भएको छ अरूलाई साथीहरूलाई कहिलेकाहीँ मेरो साथी सर्कल चाहिँ मैले भने यो युवाको क्षेत्रमा लाग्ने भएको हो र साहित्य अलिक कम बुझ्छन् अथवा अझ चासो दिँदैनन् र मलाई अप्ठ्यारो त्यही हुन्छ साहित्यमा मलाई मोह छ सा तर साहित्य पछ्याउने साथीहरू साथ कम छन् त्यो कारणले गर्दाखेरि गजल सुनाएर अनि बुझाउनुपर्छ एक्सप्लेन गर्नुपर्छ गजलको चाहिँ हरेक साइले फरक कथा बोक्छ यो क हो यो काफिया हो यो सानी यो उला हो भनेर सिकाउनुपर्छ अनि त्यो बुझिसकेपछि चाहिँ ए राम्रो लेखिस भन्छन् होइन लेख्नै भनेर चाहिँ सिकाएको छैन तिमी हुरी हौ भन्ने बुझेरै यस्तो निर्णय लिएको हौ तिमी हुरी हौ भन्ने बुझेरै यस्तो निर्णय लिएको हौ तिमी बाटै रहरले दियो भएर बलिदिएको हौ तिमीलाई त उड्नु रहेछ विमानस्थल हुँदै गएछौ तिमीलाई त उड्नु रहेछ विमानस्थल हुँदै गएछौ म चाहिँ सँगै हिडौला भनेर दोबाटोमै पर्खिएको तिमीबाटै निप्ने रहरले दियो भएर बलिदिएको शृङ्गार सामग्री थिए म त तिमीले खुब प्रयोग गर्यो श्रृङ्गार सामग्री थिए म त तिमीले खुब प्रयोग गर्यौ सुन्दर देखाउँदा तिमीलाई म आफू भने सकिएको तिमीबाटै निप्ने रहरले दियो भएर बलिदिएको छ त हामी दुईजना थियौं उसलाई त्यसै छाडियो छी दुजना थियउ उस देह व्यापार रंगे हाथ मल सहां तिमी बाई नि रलिदीक मेरो शिव संग्रहालय में राखी पर्च काटी लगे देश बचा खोज्ता म काटीक तिमी हुई हौ भूझे यो निर्णय लीक हो तिमी बाई नि रलिदी हं विनिता कार्की आज हामीसँग हुनुहुन्छ र उहाँको यो एउटा गजल मैले वाचन गरेँ बिचबिचमा कुरा गर्दै तपाईँको गजल पढ्दाखेरि रमाइलो भइरहेको छ बाह्र कोल्वीदेखि काठमाडौँ र त्यस पछाडि देशका विदेश देश विदेशका विभिन्न ठाउँहरूमा घुमेको कुराकानी तपाईँसँगसँग हामी गर्दैछौँ आगमन गजल सङ्ग्रह अडसठी सालमा प्रकाशित गरेको कुरा गऱ्यौँ गरे गैशास महासङ्घमा अहिले काम गर्नुभएको बेलाको कुरा गऱ्यौँ कहिलेकाहीँ गाउँतिर अचेल फर्काउँदा पछिल्लोचोटि कहिले जानुभएको थियो कोल्बी वैशाखमा पुगेको छु म गइरहेको हुन्छु फेरि पक्कै तपाईँ घरमा मात्रै बस्नुहुन्न आमालाई मात्रै भेटेर बस्नुहुन्न कता कता जानुहुन्छ गएको बेलामा त्यहाँका राजनीतिक नेताहरू आफन्तजनहरू साथीभाइहरू स्पर्शक सबैलाई भेट्छु एकचोटि चाहिँ पुगेको छु भनेर जानकारी सबैलाई दिन्छु र गाउँमा भएका संस्थाहरू नगरपालिका उडाका बजेटका अवस्थाहरू विकासका कार्यहरू कहाँ पुगे भनेर छलफल गर्छु होइन गएको बेलामा चाहिँ एकदम सामाजिक चासो सामाजिक सचेत हुनुहुन्छ तपाईँ यो बिच हजुर हजुर त्यहाँ चाहिँ तपाईँ जस्तै अरू त्यहाँबाट बस्ने कति पुरुषहरू यता राजधानी अथवा अरू सहरहरूमा जानुभएको होला फर्केर जाँदाखेरि त्यस्तै खालको चासोहरू राख्नुभएको नहोला होला पनि होइन मतलब महिलाहरूमा एकदमै एक कम होला नि त त्यस्तो खालको सहभागिता त्यसरी त्यो चासो अब पोलिटिकल चासो राख्ने कमै पनि छ नेपाली अथवा पूर्वेली यो सभ्यताका महिलाहरूमा होइन त्यो त्यो खालको उसमा गर्दा चाहिँ यो विनिता कति धेरै जान्ने हुनुपर्छ कति धेरै उयो गर्नुपर्छ भन्ने खालको हाम्रो त्यो अलिकति अङ्कुश लगाउने खालको समाज हुन्छ नि त्यो त त्यहाँ तपाईँको पनि पक्कै छ होला त्यो थियो पहिला चाहिँ कतिलाई मन पर्दैन थियो होइन अब विभिन्न आरोप प्रत्यारोपहरू पनि तर यो कुरा चाहिँ समाजले पनि औँला उठाउन नसक्ने तरिकाले गर्नुपर्छ भनेर मैले सिकेपछि चाहिँ अहिले प्रशंसा पाएको छु त्यसमा चाहिँ जतिले पनि म काठमाडौँ बसेको छु सामाजिक सञ्जालमा देख्नुहुन्छ र जाँदाखेरि कुरा गर्दाखेरि चाहिँ अँ चाहिँ यस्तो देखिरहेको थिएँ खुसी लाग्छ हाम्रो चेलीले चाहिँ यस्तो गरिरहनु भएको छ भनेर अनि त्यहाँ मलाई अरूले कसैलाई चिनाउनु पर्दैन यो चाहिँ हाम्रो नगरपालिकाको हाम्रो जिल्लाको सानो हो है यो बहिनी एकदमै राम्रो हो भनेर चाहिँ भन्नुहुन्छ अब पछाडि कसरी कुरा गर्नुहुन्छ त्यो मेरो सरकारको विषय राख्ने कुरा तर अगाडि चाहिँ सबैले प्रशंसा नै गर्नुहुन्छ एकदमै खुसी लाग्छ त्यसमा तपाईँले त्यसो गरिरहँदाखेरि अरू तपाईँभन्दा साना बहिनीहरू होइन अथवा अरू महिलाहरू ठुलै पनि अरू महिलाहरूलाई केही गर्नु पर्दो रहेछ भन्ने सचेतता आएको कतै तपाईँले यसो घुमाउर गरी बुझ्नुहुन्छ त्यो धेरै छ त्यस्तो चाहिँ जस्तै मभन्दा जुनियर बहिनीहरू चाहिँ मलाई भनिरहन्छन् कि तपाईँको कारणले चाहिँ धेरै गाली खाइन्छ घरमा भनेर है बिनी यही गाउँमा पढेको मान्छे यही ठाउँमा बसेको मान्छे अहिले कहाँ पुगिसके तिमीहरू चाहिँ पढाइ भएन यो भएन त्यो भएन भनेर बाहना बनाउँछौ आफूमा इच्छा शक्ति चाहिन्छ भनेर चाहिँ अभिभावकले पनि बुझ्न थालिसक्नुभयो तपाईँको कारणले गाली खाइन्छ दिदी भनेर भन्छन् होइन तर पनि उनीहरू पनि खुसी छन् प्रेरणा हो तपाईँ हाम्रो भनेर कहिले काहीँ समस्याहरू पर्दा अलिकति नराम्रो महसुस हुँदाखेरि चाहिँ मसँग आउँछन् सकेको समाधानहरू दिन्छु होइन यसरी मैले चाहिँ आफ्नो प्रोफेसनल लाइफ सँगसँगै आफ्नो सामाजिक सम्बन्धहरू व्यक्तिगत सम्बन्धहरूलाई पनि बचाइरहेको छु कति मिठो एउटा नेपाली चेली बारा कोल्वी नगरपालिका आठकी चेली अहिले काठमाडौँ काँडगाडी बस्नुहुन्छ उहाँले निकै सङ्घर्षका साथ अभावका कुराहरू अघि निकालिहाल्नुभयो दसैँ आउँदाखेरि एकदम नयाँ कपडा एक एक लगाउने अवस्था थिएन सङ्घर्ष गरेर आउनुभयो र अहिले देश विदेशसम्म ख्याति हुने गरी काम गरिरहनु भएको छ र मलाई चाहिँ विशेष गरी अझ बिनितालाई जहिलेदेखि छिनी डाउन टु अर्थ एकदमै पुरै हाम्रै धरातलमा बसेर सामान्य उसमा कुराकानी गर्ने व्यक्ति र एकदम सजग र सचेत व्यक्ति जस्तो लाग्छ एउटा गजल फेरि विनिताजीको सुन्छु हुन्छ भाषण गर्न हजुरलाई गरिबको जमात चाहिन्छ चा। अघि नै हजुरले भनौँ समाज ल्याउन खोज्छु गजलहरूमा भाषण गर्न हजुरलाई गरिबको जमात चाहिन्छ नेताजी भोको पेटलाई भाषण होइन भात चाहिन्छ भाषण गर्न हजुरलाई गरीबको जमात चाहिन्छ चा, नेताज्यू पेटलाई भाषण होइन भात चाहिन्छ चा, तिमीलाई बादशाह बनाउने यिनै दुःखहरूले हुन् तिमीलाई बादशाह बनाउने यिनै दुःखहरूले हुन् ताराहरूलाई चम्किन पनि त अधेरी रात चाहिन्छ चा। खेलौना झै बनायौ तिमीले र पनि कुनै गुनासो छैन खेलौना झै बनायौ तिमीले र पनि कुनै गुनासो छैन खेलौना झै बनायौ तिमीले र पनि कुनै गुनासो छैन हुने खानेको खेलौना बन्न पनि त औकात चाहिन्छ चा। मेरो मेरो विरूद्धमा बोल्नेको जिब्रो काटिदिनु खुट्टा भाँचिदिनु हात सकुशल छोडिदिनु माफी माग्न हात चाहिन्छ हात सकुशल छोडिदिनु माफी माग्न हात चाहिन्छ परदेशमै मरे भने मुटु झिकेर पार्सल गरिदिनु भाषण गर्न हजुरलाई गरीबको जमात चाहिन्छ नेताजी भोको पेटलाई भाषण होइन भात चाहिन्छ परदेशमै मरे भने मुटु झिकेर पार्सल गरिदिनु प्याराले भनेका छन् फर्किँदा एउटा हामी विनिता कार्कीसँग छौं बुलबुलमा आज बाह्र कोल्बी नगरपालिका आठवाको घर एनजिओ फेडरेशनमा अहिले सूचना अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ उहाँको दुई हजार सालमा आगमन गजल संग्रह प्रकाशित भइसकेको छ विनिता कार्कीको अरू गजलहरू र कुराकानी लिएर केही बेरमा आउनेछौ उज्यालो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 इस कारण पनि तिम्रो हुने चाहना छैन यस कारण पनि तिम्रो हुने चाहना छैन आकाश र धरती जोडिने सम्भावना छैन यति उजाड भयो जिन्दगी तिमी गएदेखि यति उजाड भयो जिन्दगी तिमी गएदेखि मलाई अन्तिम पटक हाँसेको सम्झना छैन आकाश र धरती जोडिने सम्भावना छैन सरकार जहीँ चलेको छ यो जिन्दगी पनि सरकार जहीँ चलेको छ यो जिन्दगी पनि सपना छन् ठूल्ठूला ठोस योजना छैन आकाश र धरती जोडिने सम्भावना छैन भगवान ठानेर पुज्नु त मेरै मूर्खता रहेछ भगवान् ठानेर पुज्नु त मेरै मूर्खता रहेछ ऊ पत्थर हो जसमा कुनै सम्वेदना छैन आकाश र धरती जोडिने सम्भावना छैन त्यस्तो जिन्दगी पनि जिउनुको के मजा त्यस्तो जिन्दगी पनि जिउनुको के मजा जहाँ दुश्मनहरू छैनन् कुनै आलोचना छैन यसकारण पनि तिम्रो हुने चाहना छैन आकाश र धरती जोडिने सम्भावना छैन पारा कोलवी नगरपि आठ घर भाई अभी काठमों रहू की गजलकार विनीता कार्क को गजल वाचन संगे बुलबुल में तबला फेरी स्वागत है बुलबुल में आज हमी विनीता कार्की को गजल सुंद वहांसंगनी कर विनीताजी फिर स्वागत करें तैयार धन्यवाद हमी तो समय धगाड़ी गुज्री सक्य अब कम समय कानी घटा अब रजल बढ़ी सुन रुन समय कस्तो अवस्था में राखीदी अस्ति कावी मुसाम पनि धेरैले मन पराउनु भएको गजल थियो समयले यो कस्तो अवस्थामा राखिदियो खुट्टा भाचेर दौड प्रतियोगितामा राखिदियो समयले यो कस्तो अवस्थामा राखिदियो खुट्टा भाँचेर दौड प्रतियोगितामा राखिदियो म फूल बोकेर मित्रताको प्रस्ताव गर्न गए म फूल बोकेर मित्रताको प्रस्ताव गर्न गए दुश्मनले एक थान बन्दुक हत्केलामा राखिदियो यो सहरलाई महुनुको आवाजसम्म भएन यो सहरलाई महुनुको आभाजसम्म भएन त्यो सुदूरको गाउँले सधैँ सम्झनामा राखिदियो यति व्यर्थ भयो तिमीमा मेरो प्रेमको लगानी यति व्यर्थ भयो तिमीमा मेरो प्रेमको लगानी मानौ अनिकालको पानी कसैले बालुवामा राखिदियो मेरो स्वाभिमानमा साथीले यस्तो प्रहार गर्यो मेरो स्वाभिमानमा साथीले यस्तो प्रहार गर्यो शिर ढलाइदियो र टोपी खुट्टामा राखिदियो समयले यो कस्तो अवस्थामा राखिदियो खुट्टा भाँचेर रा दौड प्रतियोगितामा राखिदियो बडा राम्रो मिठो तपाईँले दिनुभएको पानाबाट मैले पनि पाँचवटा जति गजल वाचन गरिसकेको अब एउटा गजल अहिले अन्त्यको लागि मैले अझै सुरक्षित राखेको छु सु। विनिता कार्कीको गजल सुन्दै कुराकानी सुन्दैछौँ हामी आज मैले मलाई सोध्नमा लागेको विनिता तपाईँ कुरा गर्दैन भन्दा भन्दा निस्किहाल्छ तपाईँलाई तपाईँ वक्तित्वमा वाद विवादमा र यो सँगसँगै तपाईँको त अब बोध क्षमता एक्नोलेजमेन्ट पनि बढ्दै गएको छ किनभने दुईवटा विषय त्यो पनि नेपाल जस्तो विषयमा जल्दो बल्दो पोलिटिकल विषयहरूमा तपाईँले मास्टर्स सक्नुभयो बोधको क्षमताहरू बढेको छ त्यसले गर्दा तपाईँलाई प्लेटफर्महरू प्रशस्त मिल्छन् नमिल्ने होइन त्यसले एक्सपोजर पनि राम्रैसँग भइरहेको हुन्छ त्यति हुँदाहुँदै पनि गजललाई छोड्न नसकिकन गजल लेख्दै तपाईँ फेरि साहित्यिक वृत्तमा असाध्यै धेरै भिजिरहनु भएको हुन्छ यो केले तान्दो मतलब किन त्यस्तो एकदम हुटुटी चल्दो रहेछ यो चाहिँ अब प्यासन भन्ने कुरा हुँदो रहेछ मेरो प्यासन लिडरसिप अब युवा सशक्तिकरणमा पनि भयो साहित्य चाहिँ बच्चैदेखि मैले मन पराउने कुरा र मान्छेभित्रको एउटा संवेदनशीलता ममता एउटा एकदमै सफ्ट पाटो जुन हुन्छ त्यो चाहिँ साहित्यबाट मान्छेले उजागर गर्छ जस्तो लाग्छ मलाई अनि मान्छे जे हो उसले त्यो लेख्छ भन्ने विश्वास राख्दछु म कति फेसहरू हुन्छन् लेख्छन् एउटा देखाउँछन् व्यवहारहरूको होइन त्यो आफ्नो ठाउँमा छ तर म चाहिँ जे हुँ त्यही लेख्छु जे बोल्छु त्यही गर्छु मेरो व्यवहार र बोलीबिचको भिन्नता छैन रो युवास जोड़िने साहित्य रहित्यसंग जोड़ युवा सशक्तिकरण संग संग का, युवा का कुरार संगे लैंता मैं पच्च महसूस युवा साहित्य पढ़ना चीज उत्प्रेरित रखे रही हिजो गुरु पूर्णिमा के हजर हजर उताव पे देश के हिजो चे कैसेजर से दीदी तब को वाचन कला कोई को फैन तो हो मे संगे साहित्य पढ़ना को रहो भनेपछि एकदमै खुसी लाग्दो रहेछ कुरा यो कुरालाई चाहिँ मान्छे एउटा सशक्तिकरण र नेतृत्व भनेर मात्रै हिँडिरहेको छैन सँगसँगै साहित्यिक पाटोलाई पनि लगिरहेछ भने मलाई यहीँनिर थप प्रश्न जोड्न मन लागेको चाहिँ जस्तो गजलकार भएकोमा एकदमै आनन्द महसुस गर्ने कुनै स्मरण क्षणहरू छन् त्यस्तो त्यो चाहिँ जुन दिन आगमन गजल संग्रह मैले विमोचन गराएँ म कनपुर कलेजमा दुई हजार अडसठी सालमा त्यहाँका हाम्रो व्यवस्थापन समितिको अध्यक्षज्यूबाट सायद त्यतिखेर तपाईँले मलाई गजल पठाउनुहुन्थ्यो हजुर हजुर त्यो बेला चाहिँ हजुर मैले बुलबुले बहुमुखी क्याम्पस भनेपछि मलाई यसो आयो फेरि हजुर हजुर त्यो बेला चाहिँ बुलबुल एकदमै सुन्थ्यो अहिले पनि सुन्छु अनि बुलबुल सुनेर चाहिँ गजलको धार कसरी परिवर्तन भइरहेछ भन्ने कुरा चाहिँ मैले त्यहीँबाट सिकेँ र अडसठी सालमा विमोचन गर्दाखेरि चाहिँ मेरो परिवार त त्यहाँ आउनु पाउनु भएन तर जुन प्रशंसा मैले साथीहरूबाट पाएको थिएँ हजार प्रति गजल चाहिँ त्यहीँ बिकेको थियो त्यहाँ तिन चार हजार विद्यार्थी पढ्ने कलेजमा अनि जति प्रशंसाहरू पाएको थिएँ उन्नाइस वर्षको केटीमा यो जाङ यो जोस यो आँट देखेर चाहिँ सबैजना खुसी हुनुभएको थियो त्यसले चाहिँ मलाई स्कुलमा एउटा सेलिब्रिटी जस्तो बनाइदिएको थियो त्यो त्यो क्षण म अझै पनि सम्झिन्छु गर्व गर्न लायक स्मरणको रूपमा एकदमै अर्को एउटा गजल सुनाउनु त चा, चा। आ, मलाई मेरै बालापनमा फर्काइदे भनेर रुन्छ मलाई मेरै बालापनमा फर्काइदे भनेर रुन्छ सहरमा एक थान गाउँ सम्झेर रुन्छ यो ओठ त हाँसिरहेको हुन्छ बोलिरहेको हुन्छ यो ओठ त हाँसिरहेको हुन्छ बोलिरहेको हुन्छ तिमलाई सम्झिन्छ र मन भक्का निएर रुन्छ खेलौनासँग रमाएर हिँड्छ एउटा जिन्दगी खेलौनासँग रमाएर हिँड्छ एउटा जिन्दगी अर्को जिन्दगी परबाट त्यो दृश्य हेरेर रुन्छ आमालाई घरमा नदेखदा रुन्थे सन्तान पहिले आमालाई घरमा नदेख्दा रुन्थे सन्तान पहिले आश्रममा आमाको मन सन्तान नदेखेर रुन्छ रुन त यहाँ को रुँदैन रुन्छ हरेक मान्छे अन्तिम शेर रुन त यहाँ को रुँदैन रुन्छ हरेक मान्छे कोही कसैको काधमा, कोही सिरानी च्यापेर रुन्छ मलाई मेरै बालापनमा फर्काइदे भनेर रुन्छ सहरमा एक थान ज्यान गाउँ सम्झेर रुन्छ साह्रै वाचन गर्नु लोभ गरेको गजल यो मैले यो हामी दुवैले एउटै पाना बोकिरहेको रहेछौँ आज तपाईँले त्यो गर्नुभयो मलाई यो अन्तिम शेर त आफै एकचोटि पढौँ पढौँ भएर आयो रुन त यहाँ कुरुँदैन रुन्छ हरेक मान्छे रुन रुन न त यहाँ रुन त यहाँ होला नै रुन त यहाँ को रुँदैन रुन्छ हरेक मान्छे रुन त यहाँ को रुँदैन रुन्छ हरेक मान्छे कोही कसैको काँधमा कोही सिरानी चापेर रुन्छ मलाई मेरै बालापनमा फर्काइदिए भनेर रुन्छ सहरमा एक थान ज्यान गाउँ सम्झेर रुन्छ चारै मिठो गजल हामी कुराकानी गर्दैमा समय गुजारेछौँ पछिल्लो चरणको समय छोटो थियो विनिताजी अब जाँदा जाँदै तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सम्पर्क गर्ने भनिदिनुहोस् मेरो फेसबुक आइडी छ <coughs> विनिता कार्की त्यसमा फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ यदि फ्रेन्ड रिक्वेस्ट गएन भने मेसेज गर्नुहोला म अवश्य पनि रेस्पोन्स गर्नेछु अर्को मसँग इमेल मार्फत जोडिनुभयो भने म अझ खुसी हुन्छु इमेल विनिता कार्की वान संपर्क कर सकू फेसबुक रीमेल तपर्क कर सकिए हज हस् हम कार्यम में आने भोरे धीरे धन्यवाद तब को ये राो विचार ये राा से गजल सुो हार्दिक धन्यवाद तब धीरे धन्यवाद अजित दाई बुलबुल में बस्ने सपना थी जब जबदी गजल लेखना था बुलबुल में इसी वक्ता भर चे कने होगा मन लगे तो सपना आज पूरा हो एकदमै बुलबुलकै अहभाग्य तपाईँलाई ल्याउन पाउनु तपाईँले यो गजल वाचन गर्नुभएको छैन जस्तो लाग्यो बाह्रौँ नम्बरको तपाईँको पृष्ठको मैले यो गजलसँगै अब आजको रात्रिप्रस्तुति बुलबुलबाट प्राविधिक साथी मनोज विष्ट र म अच्युत किमिरी बुलबुल भइसकेका छ विधा हुँदैछौ र अर्को एउटा वाचन नभएको गजल उहाँले मलाई दिनुहुन्छ र म यही सँगै आठौं नम्बरको गजल वाचन गर्दै शुभरात्रि भन्छु म तिमीसँग खुसी नै छैन मुखै फोरेर भनिँदैन म तिमीसँग खुसी नै छैन मुखै फोरेर भनिँदैन तिमी लुगा होइनौ जीवन साथी हौ फेर्न पनि सकिँदैन ढिला आउने बानी छ तिम्रो समयमै सुधार्नु प्रिय ढिला आउने बानी छ तिम्रो समयमै सुधार्नु प्रिए मेरो मुख देख्न नपाउन सक्छौ मलामीले पर्खिँदैन तिमी लुगा होइनौ जीवन साथी हौ फेर्न पनि सकिँदैन कति सम्झिन्छौ सोध्छौ कसरी भनौ कति सम्झिन्छु कति सम्झिन्छौ सोध्छौ कसरी भनौ कति सम्झिन्छु तिमी सास हौ मेरो मान्छेले सास फेर्न बिर्सिँदैन तिमी लुगा है जीवन साथी हो फेन सकि बड़ो खुशी लगो कसैाड़ी प्रहार कर बड़ो खुशी लगो कसैाड़ी प्रहार कर नत्र तो हैसियत बराबर को दुश्मन सजीलें भेटिंदन तिमी लुगा है जीवन साथी हो फेन भी सकि यस्ो शहर में बस पूरा करिमी योर में बसर के रहर पूरा करिमी जहां धितमरून जेल छिट्याए रुन संबंध नहीं म तिमीसँग खुसी नै छैन मुखै फोरेर भनिँदैन तिमी लुगा होइनौ जीवनसाथी हौ फेर्न पनि सकिँदैन एउटा चरा बुल बुल।